सम्पन्न भइसकेको छ र मतपरिणाम आइसकेको छ नेपाली कङ्ग्रेसले विजय हासिल गरिसकेको छ देशका चारवटा क्षेत्रमा संविधानसभाको उपनिर्वाचन भएको थियो तिनवटा क्षेत्रमा कङ्ग्रेस र एउटा क्षेत्रमा एमाले विजय हासिल गरेको छ क्षेत्र नम्बर चारमा एमालेलाई कङ्ग्रेसले पराजित गरेको छ र एमाले कि उम्मेदवार पार्वती रावलले यो उपनिर्वाचनलाई कसरी लिनुभएको छ र यो पराजयलाई उहाँले कसरी हेर्नुहुन्छ र अब उहाँको आगामी दिनमा कस्तो भूमिका रहला यस विषयमा हामी कुराकानी गर्दैछौँ त्यसै गरी संविधानसभा उपनिर्वाचनका विजय सभासद् रामकृष्ण घिमिरेसँग पनि हामी कुराकानी गर्ने प्रयासमा छौँ हामी यति बेला कुराकानी गर्दैछौँ नेकपा एमालेका तर्फबाट उम्मेदवार रहनुभएकी पार्वती रावल जो संविधान सभाको उपनिर्वाचनमा पराजय हुनुभएको थियो र उहाँले यो पराजयलाई कसरी लिनुभएको छ आगामी कार्य उहाँले कसरी अगाडि बढाउनुहुनेछ क्षेत्र नम्बर चारमा यो विषयमा हामी कुराकानी गर्दैछौँ पार्वतीजीलाई स्वागत छ रेडियो अर्पण कर्पण बस कार्यक्रममा धन्यवाद यहाँले चाहिँ यो उपनिर्वाचनलाई कसरी लिनुभएको छ क्षेत्रको उपनिर्वाचन सम्पन्न भएको छ त्यो hmm. उपनिर्वाचनमा मलाई पार्वती रावल भनेर सूर्य मतदान गर्ने सबै सत्र हजार मतदाता प्रतिक उहाँको मतको म सम्मान गर्न चाहन्छु यो मत प्राप्त गर्नका लागि सहयोग गर्ने सञ्चार माध्यमदेखि लगाएका पार्टी नेता कार्यकर्ता आम मतदाता सबै निकायप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु यहाँले दिएको मतको सम्मान गर्न चाहन्छु पराजी के कारणले भयो त्यसको समीक्षा पछि आन्तरिक बैठकहरूमा बसेर हामी खोजी तलासी गर्नेछौँ आत्मसमीक्षा हामी खरु ढङ्गले गर्नेछौँ र जुन मत पाएको छ त्यो मतको म सम्मान गर्न चाहन्छु म क्षेत्रका जनतापिरेली पनि छु र म अबे यहाँको साथमा छु जुन मत दिनुभएको छ यो मतले अझ मलाई विजय गराउन त यो मत पर्याप्त भएन तर पनि यो आन्दोलन यो सामाजिक न्याय राजनीति क्षेत्रमा अगाडि बढ्नको लागि मलाई प्रेरणा दिएको छ हारका धेरै कारणहरू छन् त्यसलाई हामीले विस्तृत रूपमा ढङ्गले पनि विश्लेषण गर्ने हाम्रो तयारी छ त्यसैले अहिले जुन किसिमको यो, यो मत पाएको छ म यति मात्रै भन्न जान्छु सबै मतदाताहरूलाई यो मत ल्याउनको लागि सहयोग गरी सबै पक्ष निकायप्रति हार्दिक धन्यवाद दिन चाहन्छु निर्वाचनमा जुन किसिमले खट्नुभयो सबै प्रत्यक्ष प्रत्यक्ष रूपमा आर्थिक भौतिक नैतिक सहयोग गर्नुभयो त्यो सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छु यहाँले सरस्वती बुझ्दाखेरि चाहिँ अब लगभग तिन हजारको फरक छ कहाँ कमजोरी देख्नुभयो यहाँले यो मसिनो ढङ्गले यसमा समीक्षा भइरहेको छ र अहिले मैले मोटामोटी गर्दा जुन हाम्रो एकदमै माहौल अवधिमा जुन हामीले रखबार गर्नु पर्थ्यो जुन हिसाबले हामीले अलिकति सचेत हुनुपर्थ्यो त्यो सचेत हुन नसक्दाखेरि चाहिँ न्युक्त जुन प्रतस्थ मतहरू थिए हिजो निर्वाचनको बेलामा प्रचारको बेलामा गइरहँदा प्रतिबद्ध गरिएको मतहरू चाहिँ त्यो माहौल अवधिमा चाहिँ अलिकति तलमाथि परेको कुराहरू पनि मैले प्रारम्भिक रिपोर्टमा पाएको छु अब त्यसलाई अझै मैले भेरिफाई गर्ने कुराहरू चाहिँ गरिरहेको अब लगातार यहाँ पहिलो संविधान सभाको निर्वाचनमा पनि पराजित हुनुभयो दोस्रोमा र उपनिर्वाचनमा पनि अब आ, पार्वती रावललाई विश्वास गर्ने आधार त्यस क्षेत्र जनताको के त अब धेरै विश्वास गर्नु भएको छ हजारबाट प्रारम्भ गरेको मेरो राजनीतिक यात्रा यो प्रतिस्पर्धाको राजनीति छ हजारवटा सत्यमा आइपुग्दा दस हजार भयो आज छ महिना नपुग्दै फेरि भन्दा बढी जनताले मलाई विश्वास गर्नु भएको छ यो सामान्य कुरा होइन एउटा मान्छे एउटा सामान्य मान्छे अब सबै कुरा तपाईँले बुझ्नु भएको छ राजनीति विकृति बढेको छ राजनीति खसिपुखी राजनीति पैसाका कुरा पावरका कुरा सबै कुराका बावजुद पनि एउटा सामान्य परिवारबाट अगाडि बढिरहँदा सबै कुरालाई व्यवस्थापन त्यहाँभित्र पनि एउटा महिलाले राजनीतिक क्षेत्रमा निरन्तर लाग्ने कुरा सङ्घर्ष गर्ने भन्ने कुरा धेरै गाह्रो कुरा महिलाहरूले बिहान सबैले चियापत्न गएर बस्ने अवस्था सामाजिक संरचनाले छैन बेलुका सास परेपछि घर बाहिर जाने अवस्था त्यो सबैलाई चिर्दै सबै कुरा हिजो हाम्रो मानसिक सोच कार्य सबै कुरालाई तोड्ने त्यो राजनीतिक संस्कार अहिले धन हुने सबै प्रयोग गर्ने त्यो जसलाई पनि बदल्दै नयाँ महिलाहरूले पनि अवसर पायो भने गर्न सक्छन् भन्ने कुरा चाहिँ यो एउटा उधारो प्राविधिक रूपले जित्न सकेन एउटा पाठ हो होइन र जुन मुलुक पाएको त्यो कम मैले गरेको छुइनँ त्यो ठुलो विश्वास र जसले जानलाई जिताउनु पर्छ जित भन्ने ठुलो पङ्क्ति थियो त्यो पङ्क्तिलाई सही ढङ्गले हामीले अन्तिम अवस्थासँग त्यसलाई व्यवस्थापन गर्नुहोस् र सा हाम्रा केही समस्याले गर्दा त्यो भएको छ त्यसलाई मैले यो हाललाई कुनै पीडाको रूपमा ल्याएको छैन जुन जनमत जुन विश्वास आएको छ त्यो विश्वासलाई मैले सम्मान गरेको छु र अझै मैले कहाँनिर पुग्न छैन कहाँ अन्त्य रूपमा कमजोरी गरेँ त्यसलाई सक्षमको हिसाबले कहाँ मैले पुग्न सकिनँ अथवा कहाँनिर चाहिँ मेरो समस्या त्यसलाई विश्लेषण गरेर अझै अगाडि बढ्ने यो मतको सम्मान गरेर त्यहाँ हिजो चुनावीमा जान त्यहाँदेखिका समस्याहरू त्यो समस्याहरूसँगै अगाडि मान्छे जितेर पनि हराउनेछ हारेर पनि हरा हराउनेछ यो दुइटै पैसा मैले हिजो पनि त्यो कुरा बोलेको छु हामीले राजनीतिलाई नयाँ संस्कार दिनको लागि पनि जितमा पनि नमातिकन हारमा पनि नआतिकन साँच्चै जनताप्रति उत्तरदायी हुने एउटा राजनीतिक संस्कार स्थापित गर्ने मान्यता राजनीति नाफा घाटा नहेरिकन निष्ठा र इमान्दार स्थापित गर्ने मान्यता मैले बङ्गालीको हुनाले म त्यसैतिर बढ्छु मैले चुनाव बित्ने बित्तिकै आदर्य दाजु रामकृष्ण घिम्रेज्यूलाई बधाई पनि दिएको थिएँ अघिल्लोचोटि मैले सुशील कोइरालाई त्योभन्दा अगाडिचोटि चित्रबहाँस यसलाई पनि मैले बधाई दिएको थिएँ तपाईँहरूले चुनावको बेला गरेको प्रतिबद्धता पुरा गर्न लाग्नुहोस् त्यसमा मेरो पूर्ण सहयोग सा र साथ रहनेछन् जनताले अहिले धेरै कुराभन्दा पनि न्याय खोजेका छन् शान्ति खोजेका छन् विकास खोजेका छन् त्यस दिशामा सहयोगको सँगै अगाडि बढौँ भन्ने मैले उहाँलाई पनि बधाई शुभकामना दिएको छु र मैले चुनावकै हारेकै दिनबाट फेरि म निरन्तर आफ्नो अघिमा लागेको अस्ति एउटा चेली जुन भारतमा लगेर बेची नै थिइन् सुम नाटामा पुगिसकेको एउटा चेलीलाई हामीले फर्काउन सफल भयौँ र त्यसले पनि मलाई अझै यस्ता चेली जुन दैनिक बेचिरहेका छन् हजारौँ आवाज दिनहरू महिलाहरू चाहे जनताहरू तिनका आवाजसँगै म पदमा रहँदाखेरि अलिक बढी नीति बनाउने सवालमा भूमिका खेल्छ त्यो पनि भएका सबै खाले अन्यायका विरुद्धमा न्यायका पक्षमा अधिकारका निम्ति नीति बनाउन सकिन्थ्यो अब, अब यो रावण यहाँ स्वती मूल्यांकन कर संस्कार स्थापित होना सकते चुनाव में हर एक खाल हम जनता को जो खाले अभाव जुन खालको समस्या छ त्यो समस्या र अभावलाई चुनावको अन्तिम दिनमा प्रयोग गरिदिने लोभ र लालसामा पारेर प्रभावित र प्रयोग गरिदिने त्यो संस्कार छ त्यसलाई अन्त्य गर्नको लागि पनि अब हामीले नयाँ आ... परिस्थिति नयाँ नीति ल्याउन जरुरी छ र सँगसँगै हामीले आन्तरिक रूपमा जुन निर्वाचनका कुराहरू हुन्छन् त्यसहरू पनि अलिकति व्यवस्थापन गर्ने पनि कुरा देखेको छु र मलाई एउटा के कुरामा गर्व छ गा भने जनताले न्याय प्राधिक रूपले थोरै मतले हाल्नु पऱ्यो दुईवटा आफूले यसका विभिन्न पाटाहरू छन् त्यो पाटोमा हामी मसिनो ढङ्गले समीक्षा गर्छौँ त्यो विस्तृत कुरा फेरि तपाईँसँग केही पनि आएर बनाउँदा अहिले जनताले न्याय चाहिँ गर्न खोजेका हुँदै जनताले माया हुँदै र यति धेरै यो छोटो अवधिमा यति धेरै सात हजार म जातहरूले मलाई विश्वास गर्नु भनेको कुरा कम कम कुरा होइन त्यति हुँदा मात्र विजय हासिल गर्न सक्छ धेरै यस्ता पाटा भित्री पाटाहरू छन् त्यसमा म सबै भेटकीहरूको उम्मेदवारको हिसाबले संस्थागत रूपमा पार्टी कमिटीको हिसाबले अरू बाह्य रूपमा अन्तर्गत सबै समीक्षा हुन्छ त्यो कुरा समीक्षा गर्नेछु र मैले एउटा कुरा तपाईँको मिडियामार्फत मैले अस्ति चुनावकै दिन पनि मैले पत पत्रकार पार्टीको बिचमा एउटा प्रतिभा सबैभन्दा त धन्यवाद पनि दिइसकेको छु र अहिले पनि म के भन्न चाहन्छु भने त्यो मत जुन मत मैले पाएको छु त्यो मत मेरो जित्नाको लागि पर्याप्त रह्यो त्यो मतले मेरो सामाजिक अगाडिको सामाजिक राजनीति जीवनमा ल्याएर विकासको निम्ति लाग्नको लागि मलाई प्रेरणा मिलेको छ त्यो प्रेरणा आत्मसात गर्दै मैले मतको ऋण छु त्यसका पनि म अगर इ पनि मेरो प्रतिबद्धता आम जनताको बीचमा मद्दत गर्नु सबैको बीचमै हुन्छ त्यो कुरा तपाई मिडिया मात्रै जानकारी गराउनु अब अब यो प्रभाव ले जुन क्षेत्रमड सारमा इमाले पराजित भयो केन्द्रमा चाहिँ यसले कस्तो प्रभाव पर्छ जस्तो लाग्छ यहाँलाई इन द अंक स्प्रेडमा चाहिँ के छ प्राय मैले देख्छु सम्बन्धहरु जकै लागिरहेछ यो बदलनु छ अठोपट्टा जिताउनु पर्छ भन्ने भावना हुनाले विभिन्न विभिन्न प्रभावित गर्ने निकायहरू रहे त्यसको पनि समीक्षा हुन्छ विभिन्न हाम्रो यो राष्ट्रिय महाधिवेशनको पनि चर्चा चलिरहेका हुनाले यसका गतिविधिले पनि के के गार ठुलो बहुत यसलाई कार्य के भएको छ त्यो पनि समीक्षाको विषय हुन्छ र राष्ट्रिय महाधिवेशन भइरहँदा यसले आगामी पार्टी र मुलुकको अंशी महाधिवेशन महत्त्वपूर्ण प्रभावलाई अब हामी तत्काल चाहिँ यो महाधिवेशन का महाधिवेशन प्रति छानिकी महादिवेशन में पार्वती रावल सब कुछ कर अब लगभग अंत्यरसम अब अंत्य में के गर्नुहुन्छ यो अबको जीवन बाटो के रहनेछु <स्था> राजनीतिक आम जनताको बिचको राजनीतिले अगाडि त्यसके कारणले नै त्यो प्राक्टिकल नभए पनि त्यसले क्याफे इन्ट काँदाको बिस्तु लुकी गरेर ल्याएकोले म बिगतको वर्षदेखि हामी कम जले सताको बीचमा म जाँदै छु। हस धन्यवाद छ यहाँलाई कुराकानीको लागि। हामीले कुराकानी गर्यौं ए नेकपा एमालेका तर्फबाट संविधानसभा उपनिर्वाचनमा उम्मेदवारी दिनुभएकी पार्वती रावल जो कङ्ग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरेसँग पराजित हुनुभएको थियो लगभग तिन हजारभन्दा बढी मतले उहाँ पराजित हुनुभएको थियो अब हामी कुराकानीको प्रयासमा छौँ निर्वाचित उम्मेदवार नेपाली कङ्ग्रेसका रामकृष्ण घिमिरे र उहाँको अब आगामी प्रतिबद्धता र उहाँले निर्वाचनको प्रचार प्रसारका क्रममा जनाएका प्रतिबद्धता पुरा गर्न उहाँ सक्षम हुनुहोला र उहाँको केन्द्रमा कस्तो प्रभाव रहला यो विषयमा हामी कुराकानी गर्दैछौँ क्षेत्र नम्बर चारका जनताले के पाउनेछन् रामकृष्ण घिमिरेबाट हामी यो विषयमा कुराकानी गर्दैछौँ कुराकानीभन्दा अगाडि हामी यति बेल यति बेला हामी उहाँसँग सम्पर्कको प्रयासमा रहेका छौँ र नेपाली कङ्ग्रेसका तर्फबाट विजय उम्मेदवार रामकृष्ण घिमिरे संविधानसभा उपनिर्वाचनमा निर्वाचित हुनुभएको छ र सुशील कोइराला यसअघि संविधानसभाको दोस्रो निर्वाचनमा पनि विजय हुनुभएको थियो र एक्काइस हजार मत सुशील कोइराला ल्याउनुभएको थियो यसपटक भने रामकृष्ण घिमिरेले बिस हजारभन्दा बढी मत ल्याएर विजय हुनुभएको छ हामी उहाँसँग कुराकानीको प्रयासमा रहेका छौँ र अबको भावी कार्यदिशा उहाँले क्षेत्र नम्बर चारमा गर्ने विकासका काम संविधान निर्माणमा उहाँको भूमिका यो विषयमा हामी कुराकानी गर्ने प्रयासमा रहेका छौँ तपाई रेडियो अर्पण एक चार थप्लो पाँच मेगा हर्सको साप्ताहिक कार्यक्रम अर्पण बहस सुनिराउन भएको छ हामी हरेक हप्ताको बुधबार बिहान आठ बजेको शुभ बिहानी पश्चात आउने गर्छौँ र हामीले विभिन्न विषयवस्तुहरूलाई उठान गर्ने गर्छौँ अर्पण बहसमा विभिन्न विषयवस्तुहरू हामीले जोड्दै आइराखेका छौँ संविधान सभाको उपनिर्वासन हालै सम्पन्न भएको का सन्दर्भमा रहेर हामीले कुराकानी गरिरहेका छौँ यति बेला हामी व्यावसायिक विश्रामतर्फ जानेछौँ त्यसपछि हामी कुराकानीका साथमा उपस्थित हुनेछौँ स्वागत छ कार्यक्रम समस्या र समाधानमा सबैभन्दा स्कुल बोर्डिङ तथा कलेजको पाठ्य पुस्तकको समस्या छु स्टेसनरी तथा स्पो साथै टाइपिङ गर्ने ठाउँको पनि समस्या छ र अन्त्यमा ग्रुप सी एनटिसी यनसेल युटिएलको रिचार्ज कार्ड तथा सिम कार्ड साथै फोटो कपीको पनि समस्या छ तिनवटै ग्रुपको समस्या सुनिसकेपछि अब समाधानको पालो समाधान हो।, मन पसल। मन पसल हो समाधान बकुलहर प्रोपराइटर सुरज पाण्डे मोबाइल नम्बर अन्ठानब्बे चार पचास नब्बे आठ सय चौबिस र अन्ठानब्बे चार अन्ठाउन्न पैँसठी शून्य पन्चानब्बे के तपाई घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि घर तथा अफिस आवश्यक पर्ने विभिन्न साइज तथा मोडल का झाल ढोका साथ बैंक तथा काटेशन फ्लोर स्प्रिंग तैयार रत्नगर की आल्मोनियम का विशेषता घाट भा सस्तो रंगरोगन करना न पर्ने सफा करना सजिलो घाम पानी खिया नलाग्ने न पसांगी आकर्षक देखिने संपर्क ओम आल्मीतल चोक फोन ब्बे पाँच बैस पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाना फोन शून्य छप्पन्न पाँच प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ अंदा रेडियो अर्पण एक सौ चार थप्लो पांच मेगा हार्ज रक्रम अर्पण बहस स्वागत छ व्यावसायिक विश्रामपछि अर्पण बहसमा रेडियो अर्पण एक सय चार थप्लो पाँच समेगार्स गरी इन्टरनेट अनलाइनमा डब्लु डब्लुडब्लु डट रेडियोअर्पण डट कम डट मार्फत पनि विश्वभर तपाईँ यो कार्यक्रममा सुनिरहनु भएको छ हामी संविधानसभाको उपनिर्वाचनका सन्दर्भमा रहेर कुराकानी गरिराखेका छौँ त्यसपछिको परिणाम अब विजय उम्मेदवारले विजय सभासद्ले अब क्षेत्र नम्बर चारमा गर्ने प्रतिबद्धता र पचारका क्रममा गरेका प्रतिबद्धता कसरी पुरा गर्नुहुनेछ संविधान लेखन विकास निर्माणमा उहाँको भूमिका के रहनेछ हामी कुराकानी गर्दैछौँ नेपाली कङ्ग्रेसबाट निर्वाचित सभासद् रामकृष्ण घिम्रेसँग रामकृष्णजीलाई स्वागत छ रेडी अर्पणको अर्पण बस कार्यक्रममा धन्यवाद अब यहाँको प्रतिबद्धता सुरुमा यहाँलाई शुभकामना पनि छ संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको छ यहाँको प्रतिबद्धता सुरुमा के रहनेछ त हामी संविधान लेखनको लागि यो निर्वाचन भएको हो दुई हजार साल मङ्सिर चार गते जुन निर्वाचन भयो चौसठी सैती सत्य घरको निर्वाचनमा जुन संसद बनाएको जुन संविधान सभा बनाएको थियो त्यो असफल भयो र त्यसको काम पुरा गर्नको लागि सत्तरीमा फेरि मन्सियर चारमा निर्वाचन भयो त्यो त पूरक निर्वाचन हो उपनिर्वाचन हो <laughs> त्यसले गर्दाखेरि यसको छुट्टै अब मैले व्यक्तिगत रूपमा भन्दाखेरि पनि मेरो नेपाली काङ्ग्रेस पार्टी जो जसले मलाई उम्मेदवार बनाएको जसले टिकट थियो त्यो पार्टीको नीति र कार्यक्रम अनुसार त्यसले त्यसले जुन चार्ज त्यो अन्तर्गत ल्याएका नीति र कार्यक्रम संविधान निर्माणको लागि त्यसले खेल्ने भूमिका त्यसमा मेरो के भूमिका रहन सक्छ मेरो पार्टीले निर्देशन गर्नेछ त्यो अनुसार म क्रिएसन गर्छु मुख्य काम भनेको त्यही हो संविधान लेखन खाली हो खालि एउटा कुरा म तपाईँलाई के गर्न चाहन्छु भने म लामो समय लोकतान्त्रिक आन्दोलनमा आएको एउटा इपाहीको नाताले कतै जनताको हक अधिकार कुर्सित काम हुन खोज्यो हामीले महिलाहरू अधिकार सम्पन्न गराएका छौँ आदिवासीलाई अधिकार सम्पन्न गराएका छौँ जनजातिलाई विशेष अधिकार दिलाएका छौँ यो सम्पूर्ण आदिवासी जनजाति दलित महिला सबैको अधिकार सुनिश्चित गर्नको लागि यो संविधानमा कतैबाट कुन चित हुन खोज्यो भने म त्यसको लागि चर्चा नै उभिनेछु म तपाईँलाई त्यो विश्वास दिलाउन चाहन्छु जीवनभर मैले लोकतान्त्रिक आन्दोलन आफूलाई समर्पित गरेको हो र अर्को कुरा के हो भने चार क्षेत्रका जनताहरूको अत्यन्त ठुलो अपेक्षा छ विकास निर्माणका लागि चितौको चार नम्बर क्षेत्र भनेको सुगम देखिन्छ हेर्दाखेरि सुगम त अब आफै प्रकृतिलेसम्म जमिन दिएको छ हामीलाई त्यसले गर्दा हरेक घरमा बाटो पुग्छ जहाँ खोले त्यही पानी आउँछ पानीको समस्या नभएको जस्तो देखिन्छ अब बिजुली एनकेट पुर्याइएको छ त्यसले गर्दाखेरि केही समस्या छैन भने जस्तो लागेको छ अरू जिल्लाबाट भन्ने मान्छेहरू त्यति भन्छन् भने तर <laughs> कस्तो भने त्यहाँ यो यसरी सुरु भएको त यो कृषिको क्रम सुरु भयो त्यस्तै छ त्यसमा फेरबदल आउनु पऱ्यो सडकहरूमा कालो गर्ने समस्या छ ठुलो सडकहरूमा विकसित समस्या त्यसमा अब ढल नलको खानेपानी पनि अब प्रदूषित हुँदैछ अब किनार पनि सुक्दैछ त्यसले गर्दाखेरि यी सबै समस्या दुईवटा ठुल्ठा नदीहरू बिचमा पर्छन् त्यसलाई त्यसको त्यसलाई तपाईँ तटबन्धको त्यसले त्यसको कटानवट बचाउनु पर्ने तटबन्धको समस्या छ र त्यसका साथसाथै चार नम्बर क्षेत्रमा सुकु मासीहरूको अत्यन्त ठुलो त्यो सुकु समस्या समाधान गर्नको लागि पनि मलाई मैले त्यही सबैलाई वचन दिएको मेरो म इमान्दारीपूर्वक लाग्छु मैले कति गर्न सक्छु भन्ने त्यो क्षमताको कुरा पनि हो मेरो के हो लिमिटेसन अब सबै कुरा एउटै समाजसँगै पुरा गरिहाल्ने भन्ने कुरा पनि हुँदैन होला सम्भव हुँदैन होला तर मेरो क्षमताले भेट्न इमान्दारीपूर्वक म लाग्छु यति धेरै यति धेरै समस्या यति धेरै अपेक्षा जनताको यहाँले भनिसक्नुभयो पुरा गर्न सकेला नसकेला यहाँलाई चाहिँ के लाग्छ यत्र समस्याहरू एउटा समाजले पुरा गर्न सकेला त्यो क्षेत्रमा समस्या शम। समाधान गर्न गभर्मेन्टको सहयोग हुने हो सबै लाग्ने हो भने यो मेरो कार्यकालमा मैले यीमध्ये धेरै जस्तो समस्या समाधान गर्न सकिन्छ भन्ने मलाई लाग्छ मेरो मात्रै कुरा भएन यो त यो त मैले भने नि यो पार्टी एउटा त केन्द्रीय सरकारको नीतिको कुरा हो पार्टीको नीति र कार्यक्रमको कुरा हो यी सबै कुरा हाम्रो पार्टीको नेतृत्व रहँदासम्म त्यो लागू गर्ने प्रयत्न गरिन्छ अब हाम्रो पार्टीको सरकार नभएको बेलाको अवस्थाको कुरामा त हामीले त्यसको जिम्मा लिन मिल्छ न न अबज पी नी मिल कारण हमारे हमारे पार्टी को नेतृत्व मसद रहम ये समस्या समाधान करने प्रयत्न कर दोसों संविधान सभा में यहाँक पार्टी का सभा सुशील गोलावाचित हो इस कदत पूग् यहां पर अभी निर्वाचित होने मैं मानु क्यों वाले यो दिएको वतन मैले नयाँ केही दिएको छैन मैले नयाँ वतनहरू केही दिएको छैन खालि साँचोतिर हिउँ पाइपको फलबाट अहिले स्थानीय निर्वाचन लामो समय भएर नि अनि जनतालाई के लाग्छ भने यही मान्छेहरू सबै सोध गर्नुपर्ने हामीले भोटाले पनि निर्णय यसो गर्नुपर्छ भन्ने लाग्छ त्यो जो वार्ड अध्यक्षले गर्नुपर्ने काम गाविस अध्यक्षले गर्नुपर्ने काम जिल्ला विकास सभापतिले गर्नुपर्ने काम त्यो सबै काम पनि यो सभासदले गरोस् गर्नुपर्छ भन्ने मान्यता राख्छ नि साथीहरू त्यस अब त्यो आम जनताको पनि केही धारणा खर्छ त्यसरी सम्पूर्ण तपाईँको लोकप्रिय रेडियो मार्फत म सम्पूर्ण दिदीबहिनी दाजुभाइसँग के निवेदन गर्न चाहन्छु भने म सम्पूर्ण समस्याको समाधान गर्नुमा लागिपर्छु मेरो लिमिटेसन कति हो त्यो चाहिँ यहाँहरूले बुझिदिनु होला कुनै काम भएन भनेर समितिको म निवेदन गर्न चाहन्छु कतै पन्सिन त खेन भन्ने बोलीले फेरि भन्दा नि जनताले अनि गलत कुरा मैले हिजो पनि धेरैसम्म भनेको छु त्यो दाजुको छडी जस्तो सो भन्दाको निम्ति सबै समस्या समाधान हुँदैन तर म कति इमान्दार भएर लाग्छु भन्ने कुरा मूल मूल विषय हो म इमान्दार सुखी छैन भन्ने कुरो मैले मूल विषय हो मैले अल्छी गरेँ ध्यान दिइनँ अब यो स्थानीय क्षेत्रीय विकासको लागि भने चाहिँ गम्भीर विषय हो मैले गर्दा गर्दै इमान्दारीपूर्वक लाग्दा लाग्दै अहिले महिना महिना साथ छ गर्न चाहेको धेरै कामहरू भएर अहिले नै उहाँले प्रधानमन्त्री धेरैपल्ट मन्त्रीहरूलाई सचिवलाई हराउनु भयो तर धेरै काम उहाँले त्यो पुरा गराउन सक्नु भएन वैधानिक झमे कानु लाग्छु तपाईँ र सबै आदरणीय दाजुभाइ दिदीबहिनीलाई विश्वास लगाउन चाहन्छु यहाँको यो मत परिणाम जुन बिस हजारभन्दा बढी मत ल्याएर विजयी हुनुभयो यहाँको यो मत परिणामलाई चाहिँ यहाँले कसरी मूल्याङ्कन गर्नु हजुर हजुर <laughs> जुन संख्या जुन छ बिस हजारभन्दा बढी यहाँको यसलाई चाहिँ यहाँले कसरी लिनु भएको यो यस अघिको चुनाव र अहिलेको यो चुनावलाई होइन मतदाता हामी बराबरै हाम्रो हाम्रो भोट सधैँ चेक थियो हाम्रो चौतीसम्म कि चौसठीसम्म निर्वाचनमा त्यसको आधारीमा हामीले भोट ल्याएको थियौँ अठार भोट आएको थियो हाम्रो जिल्ला सभापति त्यतिखेर क्यान्डिडेट हुनुहुन्थ्यो अब अब त्यसपछि सभापति केन्द्रीय सभापति पनि आएर लाँदाखेरि बिस हजार भयो अलिक बिसै हजार भयो त्यस कारण त्यो हाम्रो भोट क्षेत्र काङ्ग्रेसको अत्यन्त सुरक्षित ठाउँ हो किल्ला हो र अब आम मान्छेहरू बुझेका छन् काङ्ग्रेसको विकल्प छैन भन्ने कुरो त्यस कारण त्यो एउटै हो मतलब अलिअलि कम आएको थियो यो भोटको पर्सेन्ट कम कम कम खस्यो तर मत चाहिँ उयो हाम्रो जसले जस्तो के होला नि हाम्रो मत त्यही हो हिजो पनि त्यही थियो अहिले पनि त्यही छ हुन्छ अन्तमा मरदातालाई यहाँको के छ भन्न कुरा म म सबै आदरणीय मतदाता दाजुभाइ हार्दिक धन्यवाद दिन चाहन्छु तपाईँले अघि नै पनि मेरो निवेदन के छ भने म इमान्दारीपूर्वक म लाग्छ तपाईँहरूको समस्या समाधान गर्न अब कतै मैले गर्दा गर्दै पनि भएन भने मैले माफ पाउनुपर्छ भन्ने मैले त्यो त्यो त्यसबाट मैले गाली पाउनुहुन्न भने चाहिँ म चाहिँ निवेदन गर्न चाहन्छु किनभने म इमान्दारी फेरि लाग्छु म फेरि दोहोऱ्याएर भन्न चाहन्छु मैले मलाई घर सजाउनु होला कतै मैले गर्नुपर्ने चामल चुकी कमी कमजोरी कतै के हुनु खोज्यो भने मलाई घर सजाउनु होला म गर्न तत्पर छु तपाईँहरूको लागि मेरो ढोका छुट्टै खुला छ मेरो दिन पनि खुला छ धोका पनि खुला छ म त्यही भन्न चाहन्छु यहाँलाई तर्फवा विजय उम्मीदवार रामकृष्ण घिमिरेसंग वहाँ को विजयी भईसे पश्चात को अब का प्रतिबद्धता काम के रहेका छन् उहाँले विभिन्न समस्या चित्रमा चारमा देखाउनु भएको छ ती समस्या समाधान गर्न उहाँ सफल हुनुहोला नहुनुहोला उहाँको यो कार्यकालमा हामीले पक्कै पनि देख्नेछौँ आजको लागि अर्पण बहसको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद छ प्राविधिक मित्र रिचनलाई विशेष आभार प्रकट गर्छु आजको श्रृङ्खलाबाट ध्रुवराज छुट्टिन्छु नमस्कार से विकास केन्द्र भंडारा चितुवन को संदेश। मछा पालन कोचुर संभावना रहे को, चितवन लगात आसपास का जिला पानी को सुविधा खाली जमीन पोखरी निर्माण करी मछा पालन कर जिला मा, पालन का प्रविधि उपयुक्त देखि मछा पालन बायोग गुना फायदा लिना को विभिन्न जात का भुरा मिलाई प्रति कटा पांच सौ भूरा राख्ने कर प्राविधिकर को सलाह नर्सरी पोखरी को व्यवस्था बोड़ी औला भाग साइज का भूरा नर्सरी पोखरी उत्पादन गरी पोखरी में छाने कर प्राकृतिक आहार उत्पादन गोबर गोबर पंद्र पंद्र को छीटो बढ़ा मल खाद को अतिरिक्त दाना को आवश्यकता होटो रिना बराबर मात्रा में मिराई मछा को तौल को पांच देखि दस प्रतिशत दाना दिने कर घास खाने ग्रास बड़ी हुने फागुन चैत्रोखरी चितून्य छपन्न पांच पचास शून्य पचास बहाल कर बुझाउने सम्बन्धी आन्तरिक राजस्व कार्यालय भरतपुरको सूचना घर जग्गा मेसिन उपकरण आदि सम्पत्ति बहालमा लगाई आय आर्जन गरिरहेका व्यक्तिहरूको सुविधाको लागि यही असार नौ दस र एघार गते आन्तरिक राजस्व कार्यालय भरतपुरमा स्थायी लेखा नम्बर जारी गर्ने कर तथा विवरण बुझ्ने सम्बन्धी विशेष शिविरको व्यवस्था गरिएकोले सबै बहाल धनीहरूले आफ्नो बहाल आएको घोषणा गरी बहाल कर बुझाई बहाल कर पुस्तिका उपस्थित हुन अनुरोध छ बहाल कर नबुझाए शुल्क ब्याज दण्ड र जरिमाना समेत लाग्ने हुँदा कानुन बमोजिम बुझाउनु पर्ने घर बहाल समयमा नै बुझाइ शुल्क ब्याज दण्ड र जरिवाना लाग्नबाट बचाउ आन्तरिक राजस्व कार्यालय भरतपुरमा लाखों को सपना बाइक हीरो बाइक चाहना मार्शल मा हीरो बाइक, मा बाइक हीरो मार्शल पूरा हजुर हामी तथा तथा तइक एक्सचेंज करने सोचाई में समझना सकूने नया वर्ष स्कीम अंतर्गत कम्पनीको बाइकहरूको खरिदमा हात खाली नजाने गरी रु पाँच हजारदेखि रु एक लाखसम्म नगद उपहारको व्यवस्था छ सम्पर्क हिरोको आधिकारिक विक्रेता मार्सल इम्पोरियम मसा बजार फोन शून्य छ पाँच तिरासी एक सय उना अन्ठानब्बे पाँच दुई मेन रोड टाढी बजार फोन नम्बर शून्य मोबाइल अन्ठानब्बे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 उत्कृष्ट ब्रांड का कपड़ा स्कूल कलेज का ड्रेस एवं जुनसुके का यूनिफार्मा आकर्षक रूप बाई सेंटर परिचित शटिंग सुटिंग एंड टेलरिंग सेन्टर खैरिचार पर्सा बैंक भवन प्रोपाइटर राजेश खाती मोबाइल नंबर अंठानब्बे चार पचपन छियासी दुई सयारह फोन नंबर शून्य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 श्रेष्ठ मोबाइल नंबर अंठानब्बे चार सचास अस्सी पांच सहत्तर अंठानब्बे चार सचास पचास दुई सी साथ ही हमी कहाँ हेल्थ क्लब को सुविधा